अनि माया प्रेम त राम्रै बसेको थियो होला नि त्यति बेला त होइन त्यहाँ घर बस्न नसकेर झुन्डिएर मरेर के सुख पाइन्छ सुन्नु न बरु एक्लै बाँचेर पनि त तपाईँको जीविका चल्छ तपाईँले एक्लै काम गरेर खान सक्नुहुन्छ होला नि त कति भयो श्रीमानले पिट्न थालेको तपाईँलाई कहिलेदेखि बिहान मात्रै पिटिया होला नि त अनि अब फेरि मेलमिलाप नहोला यसरी खबर पाउँदाखेरि तपाईँको हजुर यसरी खबर पाउँदाखेरि फेरि तपाईँको भोलि मेलमिलाप नहोला नि त फेरि तैँले किन ओजेल खबरमा भनिस् भन्नु होला नि त किन छैन अब त्यो मन सधैँको लागि मारेको हो सधैँको लागि मन मारेको हो क्य हो महिलाओं तैंक नेट गावि में धे महिलाओं अस्थित पनि एवटी महिला श्रीमान को कुटेई सहन न सक झुंडी मरण लगा बेला में तीनों रणमायाम उन बचा थी आज अपनी उचाए भेज यस्तो भइरहने हेर्नुहोस् समस्या छ कि अब हामी सचेतनामूलक कार्यक्रम नचलाएको पनि होइन पहिला अब सफल गरेको नियम राख्ने अब यो अन्यमा परिवारको हुँदैछ यो कानुनै किसिमको तिसो भएको छ होइन त्यसले चाहिँ म त एकदम समस्या पर्ने तारिको त गएर चाहिँ काममा नानीको हो अब नानी त सासु पुरा नै आयो भयो अब यस्तो त हेर्नुहोस् दुई वर्षको उमेरमा टिकटलाई फकाएर मिले त अब टिटो लुकेट उत्खेर छुट्याएर लगाउनेको दिन भएन अब उखेर भाइ बालबुजा पनि होइन अब हामी अब श्रीमानले पिट्न छाड्नुभयो अब मैले गरेँ भएर त्यही गरेर हजुरसँग आएर यहाँ पनि हामीले <गुण> अब यो घरेलु हिंसालाई अब दबाएर समाजमा नराख्ने तत्कालै दिने भन्ने सोच बनाएका छौँ केही बेर अघि मलाई अर्खाजीको भगवती गाविसबाट एकजना महिलाले रुदै फोन गर्नुभएको मेरो श्रीमान विदेशमा हुनुहुन्छ मेरो जेठाजु देवरहरूले मलाई संयुक्त रूपमा पिटे म कसरी बाँच्छु म झुन्डेर मरू के गरौ तपाईँ आइदिन पर्यो भन्दा भर्खरै फोन गर्नुभयो अनि हिजो जुबुङमा एकजना महिलाले त्यसरी नै कुटपिट र याता सहनु पर्यो अनि दाइजो कम ल्याएको भन्दै मैले याता सहन सकिनँ र मरनलाई कि छु मरौ कि म के गरौँ केही न्याय पाउँछु कि पाउँदैन भन्दै हुनुहुन्थ्यो त्यस कारणले गर्दा अब यो घरेलु हिंसा महिलाहरू जति घरेलु हिंसामा परेर पीडित भइरहेका छन् र कोही आत्महत्या गर्न समेत यसरी लागेका छन् त्यो स्थिति नहोस् भन्नका लागि हामीले अब यसरी नै मान्छेका प्रत्येकका घरेलु कथाहरू अब अझै खबरमा राख्दैछौँ र तपाईँहरूले पनि गाउँमा सचेतना मूलक कार्यक्रम चलाउनुहोला हस् धन्यवाद अनि ती छोरीले दुःख पाउला नि तपाईँ श्रीमानसँग नबस्ने हो भनेदेखि कसरी त अब त्यसै कोहीले आठ महिनाको कोही नौ महिनाको कोही सात महिनाको त्यस्तै कोरको छोरी पुजामा जन्मेर म अब त्यस्तै हो नदीको बेलाबाट बस्न पऱ्यो श्रीमान्ड पनि त्यस्तै गरेर त्यसरी म कसरी बाँच्न सक्छु श्रीमानले त्यो बेला बेला कुट्ने भएर हो कि तपाईँको त्यसरी गरेर पत्नु हुने अनि सुन्नु न श्रीमानलाई सम्झाउनु पनि पर्छ नि तपाईँले पनि त मुख खेलाउनुहुन्छ होला नि त भन्दाखेरि भन्दाखेरि जति बहिलेको छ भनेदेखि आरोपित लाउराले के गर्छ अहिले तपाईँ घाइते हुनुहुन्छ कि हुनुहुन्न बाल अनि सुन्नुहोस् त घरमा के भन्नु पऱ्यो बुवा आमा दाजुभाइ कोही छैनन् के भन्दै हुनुहुन्थ्यो बुवा आमा दाजुभाइ दुई बहिनी हुँदाखेरि अनि भोलि त फेरि श्रीमानले माया गर्नुहोला श्रीमान श्रीमतीको झगडा परालको आगो भन्छन् फेरि तपाईँको यसरी खबर बनाउँदाखेरि भोलि तपाईँको श्रीमानले धन कुट्ने होला नि घर बिग्रियो भने त राम्रो हुन्छ नि रोक्सी खाएको हो रोक्सी खाएको बेला मात्रै हो अरू रोक्सी आयो भने पनि छोरा छोरी भएको माया छोड नै गरेरो माया पाउनु सक् अस्ति पनि त तपाईँ जस्तै त्यही नेता कि मैदाले कुटाइसन नसकेर झुन्डिएर जानुभएको थियो तर अहिले उहाँले त्यो खबर हामीले प्रसारण गरेपछि अहिले उहाँको श्रीमानले कुट्न छाड्नु भएछ तपाईँलाई पनि सायद त्यस्तै गरेर कुट्न छाड्नुभयो भने त बस्नु होला नि है तपाईँको सारा दिने कोही छैनन् माइती छैनन् होइन बहिनी सुन्नुहोस् न बाँच्नु पनि पर्छ मर्नु कायरता हो बरु सहरमा आएर गिरी कुट्नुहोस् वा गाउँमै खेती मेला काम गरेर जीविका गर्नुहोस् मर्न चाहिँ कहिले हुन्न आत्महत्या गर्न चाहिँ सुन्नु न त्यसरी चाहिँ आत्महत्या गर्ने भनेको ठुलो पाप हो तपाईँ के अलग भएर अंश नदिला नि त छैन आफ्नो कस्तो हुनुहुन्थ्यो बुवा कस्तो हुनुहुन्थ्यो त्यो पनि थाहा थिएन है तपाईँलाई गलि हुर्कायो माइज घरमा बसेर चौध वर्ष कि हुनुभयो अनि घरमा पनि त तपाईँले मजदुरी गर्नुभयो होला अब घरमा त म आफ्नो काम गर्ने खाने गरेकी काम त्यसै तिसो गरेर खानु कि अब म घरमा बस्न चाहन्न घरमा पनि सायद माइतमा गएर बाबा पाँच अब जता गए जहाँ जाउँ ठक्कर खान्छु अन्ध कर्म दिउनु पर्ने सधैँ जीवन कस्तो भावी भिदिउ भे रोरै दिन बिताउनु भएको छ तपाईँले रोहिनु भएको छ है अब माया के भन्न चाहनु पहिलाको फर्केर हेर्नुहोस् न यसरी झुन्डेर मर्ने नसोच्नु होला बिच खाने कुरा नसोच्नु होला अहिले धेरै महिलाहरूले अकालमा ज्यान हालिराखेका छन् अस्ति भर्खरै पाल्पामा पनि त्यस्तै सुनियो तर पछि छोरछेरीले कहि दुःख पाउँदो रहेछन् उनका छोरीले एकदम बिचल्लीमा छन् त्यस्तै गरेर भोलि झुन्डेर मरेको त धेरै पाप हुन्छ अरे है यस्तै छ यो समाज यहाँका मान्छेहरू यस्तै छ बहिनी के गर्ने कहिले सुध्रिने लाग्छ सामा कति वर्ष कि हुनुभयो भर्खर बीस वर्ष को हो विवाह करने उमेर भरखर भा रहे तर ते बीस वर्ष को उमेरमें तब पीड़ित भर इस रुद्द हिड़न पड़ने भाई, भाई। क्या ठीक चे किया हो रह ल त रनमायाजी ल अब तपाईँसँग पनि बोलियो र विशेष गरेर आज अपरझट तपाईँको त्यो जब श्रीमानको कुटाइ सहन नसकेपछि झुन्डिएर वा बिस खाना तयार परे कि श्रीमानको कुटाइ र याता नसहन नसकेर दिन प्रतिदिन आत्महत्याको सङ्गारमा पुगेका छन् हामीले सुरुमा पनि भन्यौं र अहिले पनि भन्दैछौँ अस्ति भर्खर शिक्षिका जस्तो मान्छे जसका श्रीमानले रात दिन कुटपिट गर्ने दाइजो कमल्याई भन्दै गाली गर्न थालेपछि सहन नसकेर उनी आत्महत्या गरिन् उनका छोरछोरीको अहिले बिचल्ली छ जोबुङमा पनि एकजना महिला त्यही अवस्थामा हुनुहुन्छ र अर्खाँचीको भगवती गाविसमा पनि हामीलाई त्यही अवस्था भयो भनेर केही बेर अघि फोन गर्दै हुनुहुन्थ्यो यसर्थ अब हामी घरेलू हिंसा सहन न सक आत्महत्या बाध्य भैया महिला उजेल का खबर में इसी नई प्रसारण करने चेतावनी दी आज को जीवन को गोरेटो यही बीट माँ अवस्थ यिनै महिलाको कथा व्याथाजेलका खबरबाट विधा माग्ने बेला भइसकेको छ विधा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई रेडियो गुल्मी तमगास वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्नु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँ ठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसट्ठी पाँच अवस्थ यज ओजेल खबर सुनेर तपाई साथता अविधि में साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दीदी म आवाज को साथी प्रेम सुनार बिता चाह नमस्ते